झर्ने ठाउँ आउ र मलाई त गाडी लगाएर आँखाले हेर्न भएको छैन भन भनतिर गएको छ घर आइपुग्नु फेरि ए बिरबहादुर सुनौली गाडी आ जस्तो छ जाम न हो एउटा दुइटै गुन्टो बोक्न पाइन्थ्यो कि आ होला नि दसैँका लाउरेहरू यस पाला त खिर्लिपै आएछन् भन्ने सुनेको थिएँ मैले त हिँड्छौँ बरु एउटा गुन्टे नि अर्कोले टक्काउला फेरि भाइ यो झोलो छोप्दै ओ भाइ झोलो कहाँसम्म लाने हो म लैदिऊँ ओ हो धनबादर झोला बोकौँ भनेर आएको त आफ्नै मान्छे पो पर्नु भएछ आम्तै हो खै त बाटुली आएन सँगै आएपछि भित्र ल्याउँदैछ के हो दाई यार छिटो झर्नुहोस् न तेलको लाइन बस्नुपर्छ के गरी छिस् त बाबु सन्चै छिस् सन्चै भनौँ के हो धने गामको आफ्नै पर्नुभयो क्या हाम्रै बिस्टा छोरा नरनमा बाबुको फोटो मैले नै सिकेको ए ल ल म त अर्को गाडी गुन्टु पुग्नु जान्छु त गामलेसँग गफ गर्दै गर घाममा के कुरोहरू छन् त नि दाई घामतिर कुरा अरे साध्य छै तपाईँकै दाजुभाइले घाममा आयो भने जात काट्छन् भन्छन् रे गर के गर्ने दाई तमिनी बिहेहरू भनेर चाहिँ घर आएर निकाल्दिए कसै साथ पनि पाइएन तिमीलाई थाहा त थियो के अरे नि घरबाट निकाल्छन् भन्ने भए किन ल्याएको थियो त मलाई कति निस्टुरी बन्छ छ तमिना बाँच्न सक्ने भा किला दुःख पेसा घाममै जानुहुन्छ र भाउ म त नजानुस् भन्छु हामीले कसको के बिगारेका छौँ र दाई छोरो पासी बाले आउँछ दिन कर लाग्छ बारीयो डोरोमा कटेरो बनाएर भए पनि बस्छौँ आँटो समस्यासित डराएर भएन दाई ठिकै हो भाउ बाटो लिका घरतिर छोरी जाइ आउँदैछन् भन्ने कुरो गरेको आज सप्तमी पनि भयो घर जाने होला नि दाई के लिएर जाने होला घर चार बाडामा छोरी बाटो हेर्लान् कुल्ली काम गरेर भाउ बुढीको गुन्यो पनि फेर्न नसक्यो के गर्ने दाई सँगै जाने भए जाम के अरे घटर्दै गफ घटर्दै जाम ल दसैँ यहाँ दुई चारवटा बोक्नु पाएँ नि नुन तेल पुग्थ्यो कि भन्नु पर्ने म भोलि आउँछु हाम्रातिर आउँदैछ भन्नु पऱ्यो ए लौ त दाइ त्यसो भए हामी लाग्छौँ उतैतिर आएर गफगफ गरौँला अहिले त फेरि माथि कोटा दसैँको पुण्य सराया नाच्नु होला मलाई त कस्तो सरा हेर्न मन लागेछ लाग्छ लाग्छ तपाईँ खै दिनुहोस् त गाडीसम्म गुन्टो लगिदिन्छु पर्दैन पर्दैन दाइ हामी लगिहाल्छौँ कहाँ हुन्छ अब त बहिनी चाहिँ भन्नु पर्यो छैन स्वर्ग पुगे जस्तो भागेर गएकोमा सबैले चर्पी बनाएछन् बाटोघाटो डहर टहर पनि सफा पारेछन् रातामाटा होमबहादुर दाईले कटुवालै फेर्दि ओहो दिलु दाई आउनु भयो सन्जय भनौँ दाई बाडुल दिदी नमस्ते गरे है मैले त नमस्ते नमस्ते के छ त खबर कता दाई गर आएको आज त तपाईँ अर्कै कुरो हुँदैथ्यो आउनु भए चाहिँ राम्रै भयो हाम्रो के कुरा बिष्टहरू जतिले भेटे काट्छ भन्छन् दुइटैलाई तर दाई कट क्लब भएपछि तपाईँहरू डुक्क हुनुहोस् जे गर्न पर्छ हामीले गर्छौँ हामी त यहीँ कटुवालको अलग्गै भर परेका छौँ घरको मुख्य क्लबका भाइहरू कता छन् यता आऊ नै असल होला तिम्रो थाहा भएकै कुरो, कुरो। ओ। ओ। आ, हो अब म त गाउँ समाजले भन्छ त्यसैमै राजी छु धर्मलाई उछि अब खुक अंश लगाएर तेरो छोरो दिलुलाई तल्लोबाट कटेर बनाएर राखिदिए भइहाल्यो तिमीहरू त्यसो भन्छौ भने मैले के भनौँ खोइ आजदेखि भात पानी नचलाउने अरू छुट्टी मिन्न लगाइदिन्छु ल हौ आ, छोराले जनार्दन तपाईले तिम्रालाई के आधारमा छ भन्न पाउनुहुन् शास्त्राचार्य हरेका मुन्सेलाई तैँले कानु सिकाउने कुजातेहरू अति भोज जेठा बा मुख छाडेर नबोल्नु तपाईँले यही समाजको अगाडि ज्योतिषलाई चिना हेराएर रा। लगन चुराएर मेरो बिहे गरिदिनु भएको तपाईँको जोइ धनी थियो जात पनि मिल्थ्यो तर मैले आफ्नो लोग्नेको मायासम्म पाउन सकिनँ जात लिएर धनले जीवन खुशी हुन्न हुने भए आज म रुधै माइतीमा आउनु पर्ने थिएन बुवा छ भाइको खुसी नखोसिदिनु हो जेठा भा समाज परिवर्तन त्यति सजिलै कहाँ हुन्छ र दिलुदाई जस्तो सासी मान्छेको खाँचो छ तिलके बाबुको कुरा पनि मुनासिबै हो हुन त मान्छे मान्छे एउटै हो के अरे जनादन गुवाई जसरी भए पनि यो घरमा बस्न पाउनुपर्छ दाई तपाईँ भाउजूलाई लिएर भित्र जानु अब समाजले नै त्यसो भन्छ भने मान्छु के अरे समाजको डरले पो मैले भित्र आउनुहोस् नि त के भयो र गुलाई चलाइ मुखा गरी छिटा हो हो हो हो हो हो तिकेको भा होइन ए बुढा दैला घाम लागिसक्यो के गर्दैछौ तिमी होइन कति कराउँछ दसैँलाई खर्च पर्छ छैन भुटन सुटन मरमसाला चाहिने हो गएर बिस्तार काँड दसैँ भाग लिएर आन्त खोइ तिल कहाँ अनुमा छ त्यो जनादन बाजेको छोराले बाटोले लिएर आए त्यतै गएको छ बुढाले भित्र आउन भने यो कलप सलपले पनि मासु खानु खाए अर्काको के चा। मंचे -मंचे उटे उटे बला बला तो तो को चासो यो हाम्रो तिलक सबै जात बराबर गराउनु पर्छ मान्छे मान्छे एउटै हो भन्थे त्यसको हिरण भर्सर लिप्पो तर्नु पर्दैन पखेरा त बल्ल बल्ल कमेर ल्याथे पुर्खादेखिको चलन त छर्न भएन नि भो नाप्यो पुर्खाको चलन भन्दा भन्दै यस्तो हाल्छ हात हात्तीमा काम गर भनेको नि मान्दैनौ बाँधा जस्तो भएर नि बाली घरैमा के काम गर्नु यस्तो चालले उमी धन्न खाना पाइसेस् ठुली हुन्छ भो बिचा कहाँ जाँदा एकसाक मिठो तिउन् दे भनेर चोसो बटार्नु पर्दैन जे गरी नि हामीलाई जस दिने होइन लाओ आफू जस्तो बनाउन खोज्छौ कि क्या हो राम्रोसित ला पढाउने कुरा गर्छन् कि भनेको त लाउरको पो कुरा गर्छन् होइन है तिलोके कहाँ लखर लखर हलिरहेको छोले भोजन तैँले बुझे होला नि खुब राजनीति गर्ने भएको त खाँचो पर बिस्टरको हेर बा र हामीहरू नमिलिकन त्यसै नयाँ नेपाल बन्छ यिनी बाउ छोरा सधैँ कुकुर बिराल जस्तो भेट भयो खाली झगडा गर्छन् लौ लौ जे मर्ने हौ मलाई तिमी आमा छोराले म यति मन्दिरको सर्जाम अर्जा पेर पानीको मेसोमा जान छ खान्छौ रस पानी घर ला खाने अन्नको गेडो छैन झोल बौलाउनलाई हेर भा हाम्रो क्लबले दसैँ तिहार फजुल खर्च गर्ने जाँडर खानेलाई दण्ड तिराउने भनेका छन् तिमी नि फेरि मैले त अहिले भन्दैछु भा दसैँमा सकी नसकी खर्च गरेर मलाई ऋण लगाइदिने होइन नि हेर हेर हेर्दा हेर्दै जन्म दिने बाबुलाई दण्ड तिराउने कुरो अर्जे होइन तँ किन सिरिङ्छ यसरी घरिघरि हो कसले सिकाउँछ यत्रो बडाबडा कुरो यसलाई कटहाल क्लबले सिकाउँछ नि व्रत बोल्छस् अहिले मुतन्जनी भेट्लास् नि आफ्नो बाबुको सम्मान आर्न छैन के सिकाउँछ तिमीहरूको क्लबले होइन छोरोले ठिकै त भनिरहेछ नि त्यहाँ बसेर कति कराउँछौ घिच्ने होइन म त भसात खान्न दिउँसो आएर खान्छु कटहाल क्लबको मिटिङ छ माथि चौबारीमा म त जान्छु अहिले कान्छ अडिलो हुन्छ ए सुन्त आउँदा अक्षतालाई सस्तो सस्तो रङ लिएर आएछ है ठिक ठिलक दाइ तिमी त कति ढिला आएको आदा घण्टा फल कुरिको तैले कुरि छस् भने त मैले पहिले थाहा पाए थिए नि तर्सँग त धेरै कुरा गर्न थियो के आ, के कुरो अर तै कुरो के अ छ के कुरो भन न के कुरो के यी के कुरो गर्दै छस् तैले दलित र गैरदलित बीचको भेदभाड गर्नुछ भन्नेले दलित दलित बीचको पनि त भेदभाड गर्न पर्नी तिमी सँग कुरो हारेर कसले भेट्छ र त्यसो भन्न न त मिल म तिम्रै त हो